कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ प्राविधिक साथी सङ्घर्ष विष्ट र म अच्युत घिमिरे आजको एकल कविता वाचन लिएर आइपुगेका छौँ एकल कविता वाचनमा आज म कवि प्रकाश कुरा गाईलाई लिएर आइपुगेको छु उहाँको जन्मथलो धनकुटा अहिले भक्तपुर बालकोटमा बस्दै आउनुभएको छ नयाँ पत्रिका दैनिकमा काम गर्नुहुन्छ मैले केही समय अगाडि एक वर्ष पनि बढी भयो उहाँलाई एक पटक एकपटक सकेको छु एकल कविता वाचनमा त्यति बेला उहाँको उहाँ उन्मुक्त पुस्तासँग आबद्ध हुनुहुन्छ आफर उहाँको कविता संग्रहभित्र उहाँका कविताहरू थिए ती कविता बारेमा कुरा गरेका थियौँ अब अहिले धीरे समय बीतीस्यो कमती हिंद हमी सकाइ सक्य दुईट हिंस सकाय होगा बर्खा एवं सकियो कि कति समय सकिए मैं समझना रामसंग मैं पुराना श्रृंखला भी हेन हमी क्न मीति में भेट गया आज दोसों पटक मैं वहां लु दुई हजार पचहत्तर साल फागुन पच्चीस गते शनिवार वहां को अर्क एकल कविता संग्रह विमोचित भुट्टा में श्रीपेज प्रकाश गोरागाई वाले पत्र पत्रि अनलाइन में देख् भे अथवा प्रकाश जीला चिन्न भैंक कविता विमोचन भएको पनि थाहा छ राम्रा कविता लेख्ने कविका रूपमा मैले उहाँलाई चिन्छु र आजको एकल कविता वाचनमा बोलाएको छु प्रकाशजी स्वागत छ तपाईँलाई धन्यवाद लगभग दुईवटा हिउँद सकिसक्दाखेरि कविताका संख्या पनि बढेछन् पक्कै कविताका संख्या पनि बढेका छन् लेखिरहनुहुन्छ प्राय प्राय लेख्छु म कविता अहिले नयाँ कविता सङ्ग्रहमा नयाँ कविताहरू नै छन् मैले तपाईँको पुस्तक पल्टाएर पनि हेर्नु भएको छैन भन्दाखेरि लाज नमानिकन भन्छु तर तपाईँसँगै सुन्दै जाने र आजको कार्यक्रम सकिसकेपछि एकप्रति पुस्तक लिएर अनि बिस्तारै कविताहरू हेर्दै पनि जान्छु तर यो शीर्षकले मलाई असाध्यै धेरै तानिरहेको छ खुट्टामा श्रीभेज लेखेको देख्थेँ पत्र पत्रिकामा मैले अनलाइनहरूमा समाचारहरू पढेँ तपाईँको विमोचन भइसकेपछि अनि के रहेछ होला भनेर मलाई थाहा छ उन्मुक्त पुस्ता जसले जिस तब को पुस्तक आफर संग्रह में संयुक्त संग्रह में तब का कविता होता विद्रोह का अलिकति क्रांति कविता बढ़ी थे जो ली धारभंदा फरक किस्त धार का हमारो धार, धार तो कार छोड़े कविता लेखना ले तो सकिद रही कमी विचार भी होता में भचार कलात्मक रूप में प्रस्तुति विचार मत्र होना रुद्द दुवे कुरा जोड़िएमो कविता बन सामी माख तर अब हमी कम लेख्य भाई पाठक ने नहीं भरास कारण इस धार छोड़ा तर के भने आफर चाहिँ दलित मुद्दामा लेखिएका कविताहरूको सङ्ग्रह थियो यसमा आफरमा भएका कविता पनि छन् र अन्य मुद्दाहरू दलित भन्दा बाहेकका समग्र विषयमाथि मेरो दृष्टिकोणसहितको कविताहरू यसमा छन् साङ्ग्रिला प्रकाशनले बजारमा ल्याएको खुट्टामा श्रीपेजबाट एउटा कविता अब प्रकाशीको आवाजमा सुन्छौँ खुट्टामा श्रीपेजै तपाईँले अलिक राख्नु भएको छ यो जस्तो लागिरहेको छ मलाई म यही कविता सुरु गर्छु खुट्टामा श्रीपेज सिंहदरबारभित्रको रातो कुर्सीमा टाउको टेकेर बसेको छ एउटा मान्छे जो आकाशतिर फर्केका खुट्टामा लगाउँछ श्रीपेज सिंहदरबारभित्रको रातो कुर्सीमा टाउको टेकेर बसेको छ एउटा मान्छे जो आकाशतिर फर्किएका खुट्टामा लगाउँछ श्रीपेज यस्तो छ कुर्सीको कि बदन्ती उहिले धेरै पहिला सिंहदरबार बन्नुभन्दा अगाडि एउटा रूख थियो अरे चौदण्डीतिर हजारौं वर्षदेखि शीतलता दिएको त्यही रूख काटेर बनाइएछ कुर्सीको अगाडि दायाँतिरको खुट्टा कर्णालीको गतीर नजिक हाँगाबिगाबाट यो देशका हरेक घर बनाउन पुग्ने जवान थारू जस्तै ठिङ उभिएको थियो रे एउटा शक्ति बडेमानको त्यो रूखबाट बनाइएछ कुर्सीको अगाडि बायाँतिरको खुट्टा चेपाङको इष्टदेव थान्छेउ इष्टदेवले नै रोपेर छाडेका थिए चिउरीको बोट त्यसैलाई ढालेर बनाइएछ कुर्सीको पछाडि दायाँतिरको खुट्टा यो देशसँगै उम्रिएको थियो अरे तिला किनारामा एउटा रूख सयौं वर्षपछि रात गायब भयो र बनाइएछ कुर्सीको पछाडि बायाँ खुट्टा केही सय वर्ष अघिदेखि गोर्खा राज्यमा थुप्रिएका थिए आत्मसमर्पण नगर्ने योद्धाहरूका हाड ओछ्याएर तिनै हाड मुनिबाट जोडिएछ चारै खुट्टा र बनाइएछ कुर्सी छोप्नलाई कुर्सीका हाड़खोर लोकतन्त्रको छुराले तासेर आदिवासी छाला बेसरी दलिएको छ विदेशी पालिस सिंहदरबारभित्र यही कुर्सीमा विराजमान छ खुट्टामा स्िपेज लगाएर टाउको टेकेको मान्छे खतरनाक छ यो कुर्सी खतरनाक छ यो कुर्सी ठमठम हिँडेर कुर्सीसम्म पुगेको मान्छे अचानक फेरिन्छ र टाउको टेकेर खुट्टा ठाडा पार्छ हरेकसँग खुट्टैले संवाद गर्छ दर्दनाक हुन्छ खुट्टाको भाषा धन्यवाद कति राम्रो मैले सोचेको भन्दा बिल्कुल फरकमा रहेछ यो शीर्षक मात्रै खुट्टामा श्रिपेज भन्दा कस्तो राख्या होला यो भन्ने जस्तो लागिरहेको थियो तर तपाईँले लेख्नुभएको कविता यसभित्र प्रयोग भएका बिम्ब शब्द तपाईँको भाव विचार हेर्दाखेरि राम्रो लाग्यो शीर्ष कविता हामीले सुन्न पायौँ जी, तपाईँको अब अलिकति म कर्मक्षेत्रतिर पनि आउँछु नया पत्रिका दैनिकमा दिनदिनै जानुहुन्छ के के गर्नुहुन्छ भन्न मिल्छ मिल्छ किनभने पत्रकारिता पारदर्शी नै हुन्छ म लामो समय त्यहाँ चाहिँ जिल्ला ब्युरोमा रहेर जिल्लाको समाचार कोर्डिनेसन गर्ने काम गरेँ र केही समयदेखि चाहिँ म फ्युचर डिपार्टमेन्टमा काम गरिरहेको छु आफू साहित्यकर्मी कवि कवि प्रकाश गोराघाई तपाईँ होइन साहित्य अनि गैरसाहित्यिक समाचारहरूलाई काम गर्नु पर्दाखेरि कहिलेकाहीँ साहित्य अगाडि बढ्दैन अगाडि लाग्न खोज्दैन उतिर समाचार कक्षमा छिरेपछि त अब कविता साहित्य भन्ने कुरा त्यसरी आउँदैन अगाडि अब कामकै काम का कुरा हुन्छ किनभने त्यही काम बापत फेरि हामीले पारिश्रमिक पनि दिएका छौँ र अर्को कुरा समाचार आफैमा साहित्यको मसला पनि हो जस्तो लाग्छ हामी जति घटनाहरूलाई हेरिरह हुन्छौँ जति घटनाहरूलाई बुझेर दृष्टिकोण बनाउँछौँ समाचार बनाउँछौँ पछि तिनै कुराले पनि हिट गरिरह हुन्छ र ती पनि साहित्यमा कवितामा निबन्धमा कथामा आइरहेका हुन्छन् त्यस यो दुईवटा अरू फरक पाटो त होइन सृजनात्मक पाटोमै पर्छ र दुईटा सम्बन्धित पनि छन् कता कता जस्तो लाग्छ आज प्रकाशित भएर आएको नयाँ पत्रिका आफ्नो हातमा पहिला पर्दाखेरि साहित्यिक पातो पल्टाइन्छ कि प्रमुख पेजबाटै गइन्छ सबभन्दा पहिला चाहिँ प्रमुख पेजै हेर्छु मैले काम गर्ने बिचको मध्यपृष्ठ हेर्छु अनि खेलकुद हेर्छु त्यसरी जान्छ तपाईँको रुचिलाई पनि सँगसँगै जोड्न मन लाग्यो मलाई एउटा एउटा पत्रकार एउटा साहित्यकर्मीको मनमा कस्ता कुराहरूले स्थान पाइरहेका हुँदो रहेछन् भन्ने चासो लागिरहन्छ हामीलाई अर्को कविता सुनाउनु जी अब कविता सुन्दै गफ पनि गर्दै गर्छौँ हामी म यो सङ्ग्रहकै पहिलो कविता सुनाउँछु ऱ्याम्की युवती ऱ्याम्की युवती बा लुकी लुकी हेर्छन् म खुल्लम खुल्ला हेर्छु खास के छ फेसन च्यानलमा मेरा वैंशालु नजरले ठम्ब्याउन सकेका छैनन् सेक्स सिम्बोल वा बजारको विज्ञापन सुन्दर्य प्रतीक वा प्रदर्शनीको जिउँदो डमी म अलमल परेरै हेरिरहेछु ऱ्याम्की युवती सुरीला पिला चिल्ला तिग्रा सुडोल शरीर चम्किलो अनुहार आँखाले छानिरहेछन् सबैभन्दा सुन्दर युवती ठिक यति दिमागमा नाचिरहेछ सिगमन फ्रायड म हिप्नोटाइट छु फ्रायडबाट मेरा आँखाले खोलिरहेछन् युवतीका बाँकी वस्त्र बारी भित्तामा टल्किरहेछ विज्ञापन टाँसिएका छन् आँखा ग्लामरस रंगहरूमा निला राता र रा, गुलाबी युवती अफर गरिरहेछन् पुँजी बजारले खड़ा गरेका वस्तु जसको मूल्य थाहा छैन स्वयं ऱ्याम्पकी युवतीलाई र्याम्पका युवती मूर्तिकारका उत्कृष्ट युवती मूर्तिकारका उत्कृष्ट सिर्जना हुन् हुन, जहाँ छन् जीवित मूर्तिहरू रेजिम फाइबर ग्लास मैन वा बाट बनेका र यस्ता देखिन्छन् छुदा दाग लाग्छ आगोसँग पग्ली जान्छ एकै चुम्बनमा फुटिजान्छ तर मूर्तिहरू मात्र प्रदर्शनीका लागि हुन् म नाङ्गो क्यामेरा रामतिर सज्याएर हान्छु एक क्लिक जहाँदेखिन् सड़क पेटीभरि सजाइएका डमीहरू जसका छन् चञ्चल आँखा पोटिला स्तन र कोका कोला फिगर जस्तै पोसाक लगाइदिनुस विरोधमा उत्रिँदैनन् उनीहरू लाज मान्दैनन् बटुवासँग बरू कृत्रिम मुस्कान छरेर तानिरहन्छन् ग्राहकलाई भित्री बिक्री केन्द्रसम्म ए रामकी युवती मलाई चिन्यो म आधुनिक पुँजी बजारको एउटा ग्राहक हुँ अर्थात एक पुरूष हुँ एकल कविता वाचनमा तपाईँले सुन्नुभएको आवाज कवि प्रकाश कुरागाईको आवाज हो उहाँको जन्मस्थल धनखुटा अहिले भक्तपुर बालकोटमा घर छ नयाँ पत्रिका दैनिकमा कार्यरत हुनुहुन्छ दुई हजार पचहत्तर साल फागुन 25 गति शनिबार उहाँको खुट्टामा श्रीपेच कविता संग्रह प्रकाशित भयो र त्यही कविता संग्रहभित्रका कविताहरू लिएर हामी उहाँका कविता सुन्दै उहाँसँग कुराकानी सुन्दै आइरहेका छौं साङ्ग्रिला पुस्तक प्रालीले यसलाई बजारमा ल्याएको छ र यो पुस्तकको मूल्य 225 सय पच्चिस रूपियाँ पर्छ भारतीय मूल्य एक सय भारतमा पर्छ किनभने साङ्ग्रिलाको भारत स्थित कार्यालयले पनि यसलाई वितरण गर्छ सम्भवतः र त्यसैले भारतीय र नेपाली मूल्य दुईटै राखिएको छ उहाँको एकल कविता संग्रह यो पहिलो कृति हो पेशाले पत्रकार गुरागाई नया पत्रिका दैनिक दैनिकसँग आबद्ध छन् भनेर यो पुस्तकका सम्पादकले यसमा लेख्नु भएको छ पछिल्लो पंक्तिमा खुट्टामा श्री पेज संग्रहका कवितामा सीमान्तीकृतहरूमाथिको उत्पीड़न उनीहरूका स्वप्न एवं संघर्ष पीड़ा र सम्वेदना राजनीतिक विसंगति र रा विकृति उपभोक्तावादी संस्कृतिको प्रभाव जीवनका विविध भोगाई र अनुभूतिले सुन्दर अभिव्यक्ति पाएका छन् भनेर डाक्टर अमरगिरीले लेख्नु भएको छ यो पुस्तकको बाहिरी आवरणमा लेखिएको छ भने पछिल्लो पातोमा राजन मुकारुङले लेख्नुभएको छ हामी सनकमा छौं हामी जो सीमान्तकृतहरूका उत्पीड़ितहरूका गुमनाम इतिहास संस्कृति र सभ्यताहरू उत्खनन समीक्षा र पुनः गर्दै समाज रूपान्तरणका लागि अगाडि जाने अभियानमा छौं यी सबै सब्वे सबैलाई ठिक यति बेलाको सत्ताले समृद्धिका नाममा नामेट गर्ने अभिप्राय राखेको प्रष्टै देखिरहेका छौ तब सकिनै परेको छ प्रकाश गोरागाईका कविताहरू यिनै बिम्बहरूमा तिक्खर छन् भनेर राजन मुकारुङले यो कविता संग्रहबारे लेख्नुभएको छ म चाहिँ अलि बढी राजनीतिक कविताहरू नै लेखेर आउँदो रहेछु किनभने अब हामी उन्मुक्त पुस्ताले एउटा आन्दोलनमा छौँ भन्छौँ हामी त्यो दावी गर्छौँ हामी र हामी चाहिँ कविताले पनि राजनीति गर्छ भन्ने विश्वास गर्छौँ किनभने हरेक ठाउँमा राजनीति छ समाज सुध्रियो भने कविता पनि त्यही अनुसार आउला होइन अनि मलाई चाहिँ अर्को के कुरामा विश्वास लाग्दैन भने धेरै कवि लेखकहरूले भन्नुहुन्छ कि मेरा सिर्जना मेरा सन्तान हुन् सबै बराबर हुन् भन्नुहुन्छ मलाई चाहिँ त्यस्तो सन्तानै हुन् भन्ने पनि लाग्दैन होइन लाग बराबर पनि लाग्दैन लाग लाग किनभने मेरो अनुभूति कहिले अलिक फरक हुन्छ कहिले आक्रामक हुन्छ होइन अनि त्यो अनुभूति जन्ने कुरा हो कुनैमा वैचारिक पक्ष सबल भएर आएको हुन्छ त्यसलाई कलाले पनि राम्रो भएको हुन्छ सब उन्न एत, भाई लगन अंग्रहभरी मन पर्ने कविता सुना भूमिका बांधे शीर्षक मैलो जिंस पैंट को खत्ती पुरान वालेट में उल्लेखनीय कई छेट दुई पत्र लामा पकड़ जो कि पहलो पत्र में पांच सौ के एटा रीस रुपया दुईवटा नोट एक दिनको मजदूरी ज्याला दोस्रो पत्रमा कागज सिवायहरू केही छैन कागज अर्थात बेसरी खाँदिएका छन् प्रेमिकाले पठाएका धम्कीपूर्ण प्रेमपत्रहरू प्रेम दोस्रो लामो पकेट बाहिर केही साना साना पकेड छन् रित्ता छन् जस्तो उसको डेरा पनि रित्तो छ अझ बाहिर प्लास्टिकको पारदर्शी पकेड छ त्यहाँ कोचिएको छ प्रेमिकाको एक थान फोटो उसको कुनै परिचय पत्र राखिएको छैन खासमा उसको परिचय नै छैन यो देशसँग आज अचानक हरायो वालेट तर हराएन ऊ जस्तो वालेटसँगै हराउँछ एक थान लाइसेन्स एक थान नागरिकता एक थान मतदाता परिचय पत्र एक कार्यालयको परिचय पत्र दुई सिनेमा हलको टिकट केही थान भिजिटिङ कार्ड केही थान एटीएम कार्ड र डेबिट कार्ड केही थान हजारका नोट केही केही हराएन केही महीना पी मैलो जिंस पैंट को खत्ती में आईपुगो नया वालेट प्रेमिका फोटो राखे ठाव में कंपनी ने ना राखीदे चे गोभाड़ा को फोटो आज उसलाई प्रेमिक भावना प्रिय लगे चे गोएड़ा बड़ा मिठो चुटिल कविता ध्वन शीर्षक के थी रेस को वाट वाट शीर्षक में लिख्वें एकदम प्यारो लो कविता सुनने पाय प्रकाशजी एटा साहित्यकर्मी एटा पत्रकार पचिल समय को नेपाली युवा कविहरूको कविताको कविताप्रतिको लगाव लगानी हामीले देखिरहेका छौँ तपाईँ जस्तै धेरैले कविता सङ्ग्रहहरू निकालिरहेका छन् तर नेपालमा कविताको बिक्री वितरण आख्यानको तुलनामा अत्यन्तै कम हो भन्ने कुरा लाग्छ मलाई यसलाई हामीले उकास्ने केही विधिहरू हुन सक्छन् स्वाभाविक रूपमा कविता आख्यानभन्दा कमै बिग्छ तर त्यसको खास कारण त भन्ने लाग्छ मलाई चाहिँ कविता सबैले पढ्दैनन् यो चाहिँ बौद्धिक क्षेत्रका मान्छे कला मन पराउने मान्छेले पढ्ने कुरा हो कला पनि विशेष कला कलाको माध्यमबाट विचारको अभिव्यक्ति गरिएको हुनाले सबैको लागि त्यो उपयुक्त पनि हुन्न सबैले पढ्नुपर्छ भन् भन्ने बाध्यता पनि छ जस्तो मलाई लाग्दैन त्यस कारणले जतिले पढ्नुहुन्छ त्यो चाहिँ एकदम गम्भीरताका साथ पढ्ने पाठक चाहिँ कवि कविताका छन् भन्ने मलाई लाग्छ त्यस कारणले हामी बढी चिन्तित हुनुपर्ने अवस्था पनि छैन जस्तो कलात्मक चलचित्र जुन आर्ट मुभी भन्छौँ त्यो दर्शक थोरै हुन्छन् तर त्यसले राम्रैसँग हल्लाइरहेको रा हुन्छ कविता पनि त्यस्तै हो जस्तो जस्तो लाग्छ तर अब अहिले चाहिँ प्रकाशकहरू पनि अलिक कन्फिडेन्ट हुनुहुन्छ आत्मविश्वास विश्वास बढेको छ जस्तो मसँग पनि कुरा गर्दाखेरि भन्नुहुन्छ जा। पहिला जस्तो छैन कविता कम्तीमा छापेर बेचेर रा, लगानी राम्रैसँग उठाएर रा, केही न त नाफा ना, ना लिन सकिन्छ भन्ने चाहिँ उहाँहरूको आत्मविश्वास छ त्यो अब आख्यानकै लेभलमा छैन त्यो फरक त्यो लेभलसम्म चाहिँ हामी उक्लेको छौँ मतलब लगानी चाहिँ उठ्ने लेभलसम्म उक्लेका छौँ हामी उक्लेका छौँ त्यो लेभलसम्म त्यो पनि राम्रो छ अलिकति गुणात्मकतामा पनि ध्यान दिनु पर्यो कविहरूले पक्कै गुणात्मक कविता भयो उति धेरै बिक्री हुने सम्भावना बढ्दै पनि जान्छ पक्कै पनि आख्यान पनि जति बढी गुणात्मक भयो त्यति धेरै बिक्ने होइन सबै आख्यान त त्यही एउटै लेभलमा बिग्र्दैनन् कविता पनि त्यही हो बडा राम्रो उत्तर पाएँ मैले मैले प्राय कविहरूलाई यो प्रश्न सोधिरहन्छु अब अर्को एउटा कविता फेरि सुनाउन खोट्टामा श्रीपेज तपाईँको सङ्ग्रहबाट म यो सङ्ग्रहबाट लासमाथि झन्डा भन्ने एउटा कविता सुनाउँछु जब लासले ओड्यो झण्डा झण्डा पनि लास भयो लाससँगै पछाडि यो देश जो मर्यो इतिहासको एउटा नाम त्यो थियो क्रान्तिकारी योद्धा या ठग व्यापारी थियो समाजसेवी वकिल पत्रकार डाक्टर या कवि लेखक कलाकार र संगीतकार अथवा कुनै भ्रष्टाचारी बलात्कारी वा धार्मिक गुरू आखिर को थियो त्यो जसका लागि उखेलिएको थियो फरफराइरहेको समय झण्डा मात्र झण्डा होइन जस्तो हरेक कपडाका टुक्रा लट्ठीमा उनेर ठड्याउने झण्डा बन्दैन जब मस्तिष्कमा आउँछ झण्डाको आकृति लुचुप्पै भिजाउँछ विचारको पहाड़ मेरी छुरी बनाउँछे झण्डाको चित्र र जुक्क उठेर रा गाउँछे राष्ट्रिय गान समुद्रका छाल जस्ता ओठहरूबाट आँधी उठेको महसुस गर्छु म तर ठीक यति बेला झण्डाको सहारामा लासले छोपिरहेछ लाज लाछ उभिएर भाषण गर्नेले लासको अनुहारमा लगाइदियो म कुण्डो धमाधम लहरै ठड़िएका बन्दुकहरू समर्थनमा घन्किए केही थान नारा तर लासमाथि पछाड़िएको झण्डाले चिनेन लासको अनुहार तपाईँको कविताको यसो प्रशंसकहरू फ्यान फ्लो चिन्दै नचिनेको मान्छेले कविता पढेर पनि सम्पर्क गरेको छ त्यस्तो धेरै छैन केहीले गर्नुभएको छ जस्तो मेरो यो खुट्टामा पेज कविता पहिलोपटक अन्नपूर्ण फुर्सदमा प्रकाशन भएको थियो त्यसपछि चाहिँ धेरै मान्छेहरू सम्पर्कमा आउनु भएको थियो र केही मेरो पत्रकारिताकै के सिलसिलामा मैले कुराकानी गर्दाखेरि पनि अन्तिममा अनि मेरो कविताको शीर्षक भन्नुहुन्थ्यो तपाईँले लेख्नुभयो भनेर भन्यो त्यो चिजले चाहिँ एकदम झन् जोस दिन्छ होला हजुर त्यो चाहिँ सम्झनामा छ त्यसले ऊर्जा दिन्छ कति समय कुन समय तपाईँहरूको त बेलुकाको ड्युटी हुन्छ डेस्कमा काम गर्ने पत्रकारहरूको प्रायः हजुर कुन बेला फुर्छ कविता चाहिँ कविता त यही बेला फुर्छ भन्ने छैन कहिलेकाहीँ बाइकमा हिँडिरहेला पनि फुर्छ कहिले काहीँ बिर्सिन्छ फुरेको कुरै बिर्सिन्छ किनभने अरू काममा व्यस्त हुन्छ कहिलेकाहीँ अरू नै केही गर्दा कहिलेकाहीँ बसिरहेको बेला पनि फुर्छ अथवा त्यो यही टाइम भन्ने त हुन्न म चाहिँ फुर्सद पाएको बेला लेखिहाल्छु मेरो लेख्ने समय यही हो भन्ने पनि छैन अर्को एउटा कविता सुनाउनुहोस् त फेरि अर्को एउटा कविता म सुनाउँछु यो चाहिँ ऐजेरूको ओजन भन्ने छ हजुर अलिकति यो पत्रकारितासँग पनि सम्बन्धित छ पत्रकारलाई नै सम्बोधन गरेर लेखा लेखेको छु मैले ऐजेरुको ओजन पत्रकार, पत्रकार महोदय प्रायः सोधिरहन्छन् तपाईँको मृत्यु कस्तो होस् भन्ने चाहनुहुन्छ चा। तर मलाई मृत्युबारे सोच्ने फुर्सद छैन भर्खर हुर्काएको छु हरियो ऐजेरु मभन्दा पनि निखर हरियो त्यसलाई खाना खुवाउनु छ श्वास फेराउनु छ अग्लाउनु छ मभन्दा पनि अग्लो बनाउनु छ मृत्युबारे सोच्ने फुर्सद छैन मलाई जब हामी फुल्न थाल्थ्यौं हाम्रा बाबुबाजेले पनि यसरी नै हुर्काउँथे ऐजहरू हुर्काउँदै जाँदा कता कता छोपिएर गए बाबुबाजे त्यो जान्दिनँ म कस्तो भयो बाबुबाजेको मृत्यु अथवा भए अझम्बरी त्यो पनि जान्दिनँ पत्रकार महोदय म त यतिसम्म पनि जान्दिनँ कि कस्तो हुन्छ मृत्युको रङ आकाश जस्तो फराकिलो भुइँ जस्तो प्रेमिल वा ऐजरू जस्तो निक्खर हरियो मृत्युबारे सोच्ने फुर्सद छैन मलाई म आफूभन्दा धेरै ऐजुरूबारे जान्दछु हरेक ऐजरीको एउटै ठेगाना हुन्छ उस्तै जात हुन्छ जस्तो ऐ विक्रम ऐ सिंह ऐजहरू प्रसाद ऐ बहादुर ऐजहरू राज ऐजझेरू ऐेरू हो ऐहरु आदिवासी हुन् तिम्रै अखबारहरूमा पढ़िरहन्छु पाठे घरमा पलाए पलाएका ऐ भणीभित्र पलाएका ऐजहरू ठाउँ कुठाउ पलाएका ऐजहरू अरू त अरू दिमागमा पनि पलाएर बस्छ मृत्यु पर्यन्त ऐजहरू पलाएपछि ऐजुरूभन्दा पर सोच्न सकिँदो रहेनछ ऐजुरूभन्दा पर बाँच्न सकिँदो रहेनछ ऐजुरूभन्दा पर अर्को जीवन दर्शन हुँदो रहेनछ खतरनाक त यो छ कि ऐजहरूले छोपिएर हामी आफन्त नजिकको छिमेकीबाट पनि टाढा छौं पत्रकार महोदय जब सोध्यौ तिमीले प्रश्न तपाईँको मृत्यु कस्तो होस् भन्ने चाहनुहुन्छ चा। मलाई यो ऐहरू भारी लागिरहेको छ बडा मिठो हामी एकल कविता वाचनमा छौँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट तपाईँ एकैसाथ एकल कविता वाचन सुन्दै हुनुहुन्छ उज्यालो अनलाइन डट कम र मोबाइलमा उज्यालो एप्लिकेशनबाट पनि यो कार्यक्रम प्रत्यक्ष सुन्न र फुर्सदका बेला डाउनलोड गरेर सुन्न सकिन्छ कवि प्रकाश गोरागाई धनकोटा उहाँको स्थायी घर अहिले भक्तपुर बालकोट बस्नुहुन्छ उहाँसँग आज कुराकानी गर्दैछौं नया पत्रिका दैनिकमा पत्रकारिता पनि गर्नुहुन्छ दुई हजार साल फागुन पच्चीस गति शनिबार वहाँको कविता संग्रह खुट्टामा श्री पेशको विमोचन भयो र आज हामी त्यही पुस्तकका बारेमा कुरा गर्दै उहाँका कविताहरू पनि सुनिरहेका छौं प्रकाशजीका अरू कविताहरू लिएर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 एकल कविता वाचन तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ एकल कविता वाचनमा आज धनकुटामा जन्मनुभएका कवि प्रकाश गुरागाई मसँग हुनुहुन्छ नयाँ पत्रिका दैनिकमा उहाँ कार्यरत हुनुहुन्छ लामो समयदेखि दुई फागुन पच्चीस गत शनिबार उहाँको एउटा कविता संग्रह प्रकाशित भयो खोट्टामा श्रीपेच आज त्यही कविता संग्रहभित्रका कविताहरू र उहाँ आबद्ध हुनुभएको उन्मुक्त पुस्ताका बारेमा पनि कुराकानी गर्दैछु प्रकाशजी तपाईँलाई फेरि स्वागत गर्दै म उन्मुक्त पुस्ताको साथीहरू को को हुनुहुन्छ एकचोटि भनिदिनुहोस् न भन्न चाहन्छु धन्यवाद सर उन्मुक्त पुस्तामा हामी केशव सिलवाल मुक्तान थेवा केवल बिनाबी माधव घिमिरे अटल केशरी अमगाई हरिशरण परियार र राजु सिङतान निरन्तर कार्यरत छ यो, यो पुस्ता हजुर हामी अहिले पहिलो चाहिँ हाम्रो किताब अब आफै आयो आफहरूको एकदम खुसीको कुरा म सेयर गरिहाल्छु यसले चाहिँ दुई हजार पचहत्तरको पहिचान पुरस्कार पनि प्राप्त गरेको छ यो बैशाख छ कते हामीलाई त्यो वितरण गर्ने कार्यक्रम छैसाको बैशाख छ हजुर छात्रको बैशाख छ कतै त्यो एकदम खुसीको कुरा र अब हामी चाहिँ एउटा गैराख्यानको तयारी पनि गरिरहेका छौँ त्यस हामी अझै पनि यो हामी कार्यक्रमहरूमा आन्दोलनमै त्यतै त्यसकै ते, निरन्तरतामा छौँ अहिले दे। ल धेरै धेरै बधाई पनि तपाईँहरूलाई यही कार्यक्रम मार्फत एकचोटि अब म फेरि एउटा कविता त्यसमा लगेर उनी कुराकानी सुरु गर्छु खुट्टामा शिर्पेजबाट एउटा कविता सुनाउन अब चाहिँ मैले तोकमा भन्ने कविता सुनाउँछु अलिक फरक खालको छ तोकमा तिमी अघि अघि हिँड म तयार छु पछ्याउन हाम्रो प्रेम डोको र तोकमा जस्तै होस् मलाई पित तिर लगेर अड्याऊ या दायाँ हातले समातेर टेक्दै चढ अक्करको बाटो लेखतिर तिम्रो सत्ता स्वीकार्न तयार छु उकालीमा तिम्रो बोझ थामेर हिँडौँला ओरालीमा चिप्लिन नदिउला तिम्रा पाइला हे डोको म तिम्रै तोकमा मलाई थाहा छ डोको हुनु पनि सजिलो छैन तिम्रा शासकले खाँदै सामान अटेस मटेस फुलाइदिन्छन् तिम्रो भुँडी अथवा भारी थप्पी थप्पी चुली पारेर बोझ थपिरहन्छन् तिम्रो शिरमा तिमी जति बजिलो बन्छौ मैले पनि उति नै पनि यो बनाउनुपर्छ खुट्टा हे डोको हरेश नखाऊ म तयार छु तिम्रो पित थाम्न अर्थात तिमीलाई मिठो चुम्बन गर्न कुन सन्दर्भमा कहिले कन्टेक्स्ट के थियो यसको यो कविता फुर्दाको मैले यो चाहिँ ठ्याक्कै बिर्सेँ तर मलाई अब यो डोको र तोकमा चाहिँ एउटा कस्ता सामग्री हुन् भन्दाखेरि गाउँघरमा चाहिने एउटा उत्पादनमै प्रयोग हुने सामग्री हुन् तिनलाई प्रयोग गर्ने हातहरू त मान्छे नै हुन् तर तिनीहरूको परिश्रम चाहिँ लान्छ कसले लान्छ तर डोका डोको र तोकमा चाहिँ सधैँ एकै ठाउँमा भइरहन्छन् त्यो चाहिँ बुढेसकालमा बुढाबुढीले मायाप्रीति गाँछे जस्तो लागेर अनि मैले कवि कविले देख्ने दृष्टिकोण नै फरक पर्छ भन्दा जान पुग्दैनन् रवि त्यहाँ पुग्छन् कविता भन्छौँ नि हामी कहिलेदेखि लेख्दै हुनुहुन्छ तपाईँ कविता म ठ्याक्कै समय म भन्न सक्दिनँ तर मैले यो यसमा पनि पछाडी मेरा केही अतिथहरू लेखेको छु मैले अब जस्तो पहिलोपटक कविता लेखेर चाहिँ मलाई सात आठ पढ्दा जस्तो लाग्छ त्यो लेखनाथ पौडेलको कविता चरीको बिलाप भन्ने कविता पढिसकेपछि त्योबाट प्रभावित भएर त्यसलाई नक्कल गर्दै बिचरी चरी भन्ने वड़ा मैले लेखेको थिएँ त्यो त्यसपछि अनि आठ नौ यस्तोमै पढ्दा एउटा व्यङ्ग्य कविता लेखेर ले भित्तामा टाँसेको थिएँ अनि त्यो चाहिँ मेरो साथीले चाहिँ पढेको थियो साथी मेरो गाउँको दाई पनि साथी पनि अहिले युएसमा छ ऊ कृष्ण वाग्ले उसले पढेको थियो अनि ऊ चाहिँ मभन्दा एक ब्याज सिनियर अनि स्कुलमा कविता प्रतियोगिता हुने भयो अनि उसले भन्यो तेरो कविताले भाग लि भन्यो अनि मैले म त अलिक लाज मान्ने मान्छे अनि म लिन्दा भने त्यसो भए त्यो कविता मलाई दिएँ म लिन्छु भने मैले सम्झिँदै सम्झिँदै स्कुलमा लेखिदिएँ अनि उसलाई दिएँ अनि उसले चाहिँ भाग लियो उसले पढ्यो अनि त्यो कविता तेस्रो भयो अनि म म बहुत खुसी भएँ क्या तर खासमा उस ऊ भएको थियो मेरो कविता थियो तर उसको नाममा ऊ त्यस्तो भएको थियो तर मलाई त्यसले ऊर्जा दियो खुसी दियो अनि मैले लेखिदिएँ उहाँले त्यसपछि कविता लेख्नुहुन्छ कि छोड्नु भयो उहाँले केही समय लेख्नुभयो पछि अब युएस गएपछि अथवा त्यो व्यवहारिक उसमा पढेपछि उहाँले चाहिँ भ्याउनु भयो होइन तर तपाईँ निरन्तर हुनुहुन्छ म त्यति बेलाको नेपथ्यको मान्छे हजुर होइन तपाईँ आफू नगएर बरु तँलाई जा म जान्न भन्नुभयो तपाईँले प्रकाशजीलाई बडा रमाइलो सन्दर्भ यस्तै यस्तै गरी कविता लेख्ने बानी सबैलाई परेको हुँदो रहेछ म कवि कविहरूको इतिहासलाई त्यही अलिअलि खोतल्न पनि रुचाउँछु प्रकाशजी अर्को एउटा कविता सुनौ आज अनि फेरि कुरा गर्छौँ हामी बन्द कोठाभित्र शीर्षक छ बन्द कोठाभित्र दैलो थुनेर झ्याल बन्द गरेपछि बाहिर बस्नेहरूलाई थाहा नहुन सक्छ भित्र कोठामा उज्यालो छ या अध्ययारो कोठा रित्तो छ या एकदमै सजिएको मात्र अनुमान हुनसक्छ बाहिर बस्नेहरूसँग जस्तो कि खतरनाक मुर्दा शान्ति हुनसक्छ कोठाभित्र खतरनाक आतंक हुन सक्छ कोठाभित्र बन्द कोठाभित्र जे पनि हुन सक्छ बाहिर तारा गनिरहेका मान्छेहरू सोच्दा हुन् कोठाभित्रको मान्छेले आकाश देख्दैन तर मान्छेहरू सोच्दैनन् कोठाथुन्नेहरू भित्रभित्रै छतमा पुगेका हुन सक्छन् कोठाभित्र एयर कन्डिशन हुनसक्छ कोठाभित्र हिटलरी ग्यास च्याम्बर पनि हुन सक्छ हामी अनुमान मात्र लगाउन सक्छौ बन्द कोठाभित्र जे पनि हुन सक्छ mm -hmm. माकुराहरू अँध्यारोमा पनि जाल बुन्न अभ्यस्त हुन्छन् माकुराहरू उज्यालोमा पनि जाल बुन्न अभ्यस्त हुन्छन् गुफा हुँचा, हुँचा, जस्तो काठमाण्डुमा हुर्लिएर छिर्छन् मान्छेहरू अनि जालोमा टाँगी छार्छन् जिन्दगी हरेक जालोको सूत्रधार बन्द कोठाभित्र छ शासकहरूले रचेको भित्रको अध्ययारो पनि खतरनाक हुन्छ भित्रको उज्यालो पनि खतरनाक हुन्छ बन्द कोठाभित्र केही त हुन्छ हुन्छ जस्तो कि हामी त्यही बन्दकोठाभित्रबाट शासित छौं तपाईँले लेख्दाखेरि भनौँ तपाईँको कमी कमजोरीहरू चाहिँ कसले अँलाइदिन्छ तपाईँलाई प्रशंसा त धेरैले गर्छन् अहिले मेरो सबभन्दा ठुलो कमी कमजोरी अम् अम्ल्याउने साथीहरू चाहिँ उन्मुक्त पुस्ताका साथीहरू नै हुन् जस्तै तो एउटा सन्दर्भमा म थोरै सुनाइहाल्छु सुना। खुट्टामा त्रिपेज भन्ने मैले कविता लेखेँ अनि म कहिलेका साथीहरूलाई चाहिँ के भन्छु सुनाउँदाखेरि भने म आफूलाई राम्रो लागेको भने मैले आज राम्रो कविता लेखाएको छु है भनेर सुनाउँछु मेरो बानी छ क्या त्यो चाहिँ अनि कुनै कन्फ्युज भने म आज कन्फ्युज हुँदै लेखेँ कविता भयो कि भएन पनि भन्छु आफै पनि भन्छु अनि भिखुरी मण्डपमा हामी च्याखेर बसिरहेको थियौँ साथीहरू पाँच छजनालाई नै हामी मिटिङ पनि थियो उन मु त पुस्ताक्यो अनि मैले भने मैले एउटा राम्रो कविता लेखेको छु म सुनाउँछु भने अनि सुनाउन थालेँ सुनाउन थालेँ यो कविता बहुत लामो थियो बहुत लामो थियो सुनाइसकेपछि मुक्ताम थेपाले त्यो मैले प्रिन्ट गरेर लगाएको थिएँ त्यो माग्यो लामो कविता थियो अनि उसले सर फेरि पढ्यो र फेरि पढाएपछि एक ठाउँमा पुगेपछि अड्क्यो अनि उसले के भन्यो भने यो तलको भाग फालिदिनुहोस् यो आ, <laughs> भाग भाग भाग भाग त एपेन्डिक्स हो है यसले त कविता राम्रो भएन किनभने तपाईँको कविता यहीँ टुङ्ग्यो भन्ने मैले थानेको थिएँ भनेर उसले दुई त्याई कविताको भाग फाल्न लाग्यो त्यो मलाई सुरुमा त माया लाग्यो तर पनि पछि पढ्दाखेरि त मलाई पनि हो जस्तो लाग्यो त्यो चाहिँ अनावश्यक मैले भावनामा जोडिरहेको छु जस्तो जस्तो लाग्यो अहिले आफूलाई त माया लाग्छ नि आफूले काट्नै मन लाग्दैन तर हामी पत्रकारिता गरिरह मान्छेलाई त्यो एउटा फाइदा चाहिँ के भने काट्नलाई धेरै माया हुँदो रहेछ डियर इज फर्स्ट है हजुर अनि आफ्नो प्रियहरूलाई पहिला काटेर सुरु गर हजुर लेखिसकेपछि पहिलोपटक कसलाई सुनाउनुहुन्छ आफ्नो कविता उन्मुक्त पुस्तै हो उन्मुक्त पुस्तै हो सबै समूहमै सुनाउनुहुन्छ समूहमै बढी जसो भेट भइरहने केवल बिनाबी मुक्तान थेवा नै हुन् उनीहरूलाई नै सुनाउँछु अरू साथीहरूलाई चाहिँ मिटिङमा छ भने सुनाइदो रहेछ नभए लेखिसकेपछि सुनाउने साथीहरू चाहिँ उहाँहरू नै उन्मुक्त पुस्ताकै साथीहरू हुनुहुन्छ एउटा कविता सुन्नु भने मलाई अझै एउटा प्रश्न सोध्नु मन छ त्यसपछि सोध्छु सङ्ग्रहालयका मान्छे सङ्ग्रहालयका मान्छे पड्कनै नसक्ने खेलौना बम हुन् तर्सन छाडेका छन् केटाकेटीहरू पनि पड्किसकेपछि बम रूपान्तरण भइसक्छ चुपचाप छन् मान्छेहरू मानव रूपान्तरण हुनु नै छैन यति बेला पनि चुपचाप छन् मेरा छिमेकी चुपचाप छन् कारखानाका साथी चुपचाप हिँडिरहेका छन् बटुवा चुपचाप छु म जस्तो कि यहाँ केही के भएकै छैन जे हुँदैछ स्वाभाविक हुँदैछ खाड़ीको तातो र आइते तामाङले छादेको रगत पटमरी देवीलाई कुच्याइएको दिशा र मधेस औषधि नदेखिको जाजरकोट र रूचे हाँसिरहेका मान्छे डुब्दै गरेको घर र छानमा चढ़ेको रमन रा राजवंशी बाँदर मार्दै गरेको चन्द्र राउटे र रा बेसीको विद्यालय सबै सबै सरकारभन्दा निकै टाढ़ा छन सरकार अग्लो टावरको छतबाट चंगा उड़ाइरहेको छ अथवा कुनै विदेशीसँग स्काइपमा ऱ्याप गाउँदैछ हतियार खरिद कमिशनको च्याखे थाप्दैछ बाढ़ीकै बेला नदी थुनेर बाँसुरी फुक्दैछ विश्यालयमा महिला अधिकारको भाषण दिँदैछ संसद भवनमा बजेटको मासु लुज्दैछ खै कता कता केही नमिले जस्तो के गर्दैछ यो सरकार थाहा छैन मान्छेहरूलाई चुपचाप छन् संग्रहालयका मूर्ति तिनले फेर्दैनन् श्वास त्यसैले चल्दैन हावा तिनले खोल्दैनन् आँखा त्यसैले हुँदैन उज्या, उज्यालो ती त्यसरी नै बसिराख्छन् जसरी राखी छोड्छन् शासकले उयो कसले राख्यो हामीलाई सङ्ग्रहालयमा हेर्दा खतरनाक तर पर्कनै नसक्ने कसले बनायो हामीलाई सङ्ग्रहालयका मान्छे बडा मिठो मिठो कविता सुन्यो मलाई अघि नको उन्मुक्त पुस्तकसँगै फेरि केही कुरा जोड्न मन लाग्यो तपाईँहरूको एकदम राम्रो सामूहिक बसाई उठाइ छ र एक किसिमको कवितामा पनि फिडब्याक दिने प्रक्रिया छ एउटा मैले सामाजिक सञ्जालमा पढेको थिएँ नेपालीहरू दुई चारजना जम्मा भयो कि संस्था खोलिहाल्छन् अनि खोलिसकेपछि अध्यक्ष भन्नुपर्छ अनि फेरि फुटाइहाल्छन् भन्ने खालको व्यङ्ग्य सुनेको थिएँ उन्भक्त पुस्ताले लामो समयदेखिबाट यो आन्दोलन छेडिरहेको छ किसिमले कविता मार्फत होइन कसरी किनचुतले तपाईँहरूको बन्ड बाँध्नलाई ठुलो सहयोग गरेको छ सबभन्दा ठुलो बाँधिने क्रम भनेको चाहिँ हामी औपचारिक सङ्गठन होइनौँ हामीले चाहिँ हामीलाई आन्दोलन भनेका छौँ अब आन्दोलन भइसक भनिसकेपछि त्यो कहीँ दर्ता पनि हुनु परेन होइन त्यस कारणले हामी कुनै नेपाल सरकारको कुनै निकायमा अथवा कहीँ गएर दर्ता पनि भएको छैनौँ र हामी औपचारिक संगठन पनि होइनौँ हाम्रो अध्यक्ष पनि छैन सचिव पनि छैन हामी सबै अध्यक्ष हामी सबै सदस्य अथवा अरू कोही को लेखक कविले म पनि उन्मुक्त पुस्ता हो भनेर हाम्रो धारमा लेख्नुहुन्छ भने उहाँ पनि उन्मुक्त पुस्तै हो त्यस कारण आन्दोलन हो हामी सडकमा छौँ सडकमै कुद्छौँ सडकमै कविता भन्छौँ हाम्रो कार्यक्रम धेरै चाहिँ हलमा हुँदैन हामी सडकमै गर्छौँ त्यस यो एकदम भनेपछि आर्थिक चलखेल धेरै गर्नु पनि परेन आर्थिक भन्ने कुरा आफै गएर कति राम्रो भनेपछि यो विचारको मात्रै कुरा हो सङ्गठन भन्ने कुरा हामी आफै हो जो विचारमा प्रतिबद्ध भएर आउँछ ती सबै उन्मुक्त पुस्ता भनेपछि पुस्ताले अरू समूह वा व्यक्तिहरूको कवितालाई पनि कहिले वाच गर्छ बसेर मिटिङमा बस्दाखेरि हो हामी छलफल चाहिँ किन पनि गर्छौँ भने हामीले स्पष्ट रूपमा भनेका छौँ कविता मार्फत राजनीति हुन्छ यो विचारको पनि कुरा हो भनेर भनेका छौँ त्यस कारणले कस्तो विचार राखिरहेछ र त्यसले कुन विचार मार्फत राज के राजनीति गर्न खोजिरहेछ भनेर हामी सामान्य छलफल गर्छौँ मिठो कुरा अब अर्को एउटा कवितामा जाउँ त मिठो कविता सुनौँ फेरि प्रकाशजी छोटो कविता छ कात्रो फ्याक्ट्री मेड इन अमेरिका ब्रान्ड सबैभन्दा शक्तिशाली ब्रान्ड र अहिले बिक्रीमा छ मेड इन अमेरिका मृत्यु हामीलाई बम र बारूद बेचिसकेपछि अर्को पनि उत्पादन अनिवार्य हुनेछ त्यसैले अब अमेरिकाले बनाउनेछ कात्रो र हामी पवित्र मेड इन अमेरिका कात्रोको खोजीमा हुनेछौं हो अमेरिकालाई हामीले पालेका हौ कति मजाको कविता छोटो सुनाउनु पनि भयो खुट्टामा श्रीपेज प्रकाश गोरागाईको कविता सङ्ग्रह हो आज हामी यसै सङ्ग्रहभित्रका कविताहरू कविकै आवाजमा सुनिरहेका छौँ नयाँ पत्रिका दैनिकमा कार्यरत हुनुहुन्छ कवि प्रकाश गोरागाई स्कुल पढ्दैदेखिबाट छात्र कक्षा पढ्दादेखिबाट कविता लेख्नुहुन्छ र उहाँको धनकुटामा जन्म भएको बालकोट भक्तपुरमा अहिले घर छ नयाँ पत्रिका दैनिकमा कार्यरत हुनुहुन्छ कविताले छाडेका डोबहरू शीर्षकमा उहाँले आफ्नो पुस्तकमाथि धेरै कुरा लेख्नुभएको छ त्यसमध्येका केही अंशहरू मैले यहाँबाट साठी सालमा हुनुपर्छ रेडियो नेपाली राष्ट्रव्यापी कविता प्रतियोगिता गर्यो उत्कृष्ट सयभित्र मेरो कविता पनि पर्यो तर वाचन गर्न काठमाडौँ आउन सकिन गीतकार तथा रेडियो नेपालका कार्यक्रम सञ्चालक नवीन दालले वाचन गरिदिए रेडियो नेपालले कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो मेरो सगरमाथा सगरमाथा हो शीर्षक कविता प्रथम भयो मैले परु नामबाट प्रतियोगितामा भाग लिएको थिएँ काठमाडौँ छिरेपछि मेरो समाज फरक भयो मैले एकदम बीचबीचबाट पढेको अंश यो अडसठी सालमा फेरि कवितामा जोडिएँ नयाँ पत्रिका दैनिकमा काम गर्न कला अनुरागी भेटिए उनके कविता लेखने को संगत में पुराए केवल बिनाबी विष्णु भंडारी माधव घिमिरी अटल जस्ता समीन रग्रजत भोला म गिजोली रख राजनी गिजोलो परिस्थिति फेरी कविता लेखन लगा पुस्तक निर्षन करह सोच भेन तर हरक भेट में साई और अग्रज झकझकाई पधि बढ़े प्रत्येक भेटमा संग्रहबारे सोध्ने डाक्टर अमरगिरीको उत्प्रेरणा छ यसमा कवितामाथि कमेन्ट गरिदिने कवि आख्यानकार राजन मुकारङको उत्प्रेरणा पनि छ भनेर लेख्नु भएको छ अन्त्यतिर आएपछि उहाँ लेख्नुहुन्छ मेरो कविता पढेर सुझाव दिने अभय श्रेष्ठ र चन्द्रवीर तुम्बापोलाई धन्यवाद आफैले बोलाएर तपाईँको कविता छाप्नु पर्यो भन्ने मणि शर्मा र साङिला बुक्सप्रति आभारी छु शुद्ध शुद्ध हेरिदिने मित्र प्रदुम नखनाललाई पनि धन्यवाद कविताप्रति रूचि नभए पनि नलेखेको लामो समय हुँदा खोइ त अचेल कविता लेख्नु पर्दैन भनेर सम्झाउने सुजाता भट्टराईको हौसला यो पुस्तकमा पनि छ जीवनका हर पाइलामा छ भनेर लेख्नु भएको छ र अन्त्यमा यो कृति तपाईँको भयो कविताको यो आन्दोलन तपाईँको हातमा आइपुग्यो तपाईँ समीक्षा गर्न स्वतन्त्र हुनुहुन्छ आन्दोलन भने जारी छ भनेर मिठो गरी टुङ्ग्याउनु भएको छ प्रकाशजीले प्रकाशजीकै लेखनी आफ्नो पुस्तकमा रहेको अंशहरू मैले बीचबीचबाट थोरै अब पुरै पढ्दा समय जाने भएर त्यति वाचन गरेँ अब फेरि प्रकाशजीलाई एउटा कविता सुनाउन अनुरोध गर्छु हामी लगभग अन्त्यतिर छौँ अब हुन्छ यो कविता भर्खर भर्खर प्रकाशन भएको थियो पत्रिकामा आगोमा आगो शीर्षक हुरहुरिएर दन्किरहेको आगोको ठिक मुनि म चिसो तापिरहेको छु हुर हुन्किरहेको आगोको ठिक मुनि म चिसो तापिरहेको छु चिसो सोचिरहेको छु म माथि शासन गरिरहेको यो चिसो राजनीतिमा कठाङिएपछि शुरू हुनेछ पक्षघात डाक्टरको प्रेस्क्रिप्सनमा लेखिएको छ एउटा राप बाँच्नका लागि एउटा झिलको चेतनाका लागि एउटा मेघ गर्जनका लागि तर त्यो घरभित्रबाट सम्भव छैन यति बेला आगो भित्तोमा झुण्डिएको छ न कहिल्यै निप्छ न फैलन्छ न बाहिर निस्किएर जुलुस गर्छ आगो नास्दैछ नियाताको चिसो गीत देश इतिहासले पालेको छिमेकको आगो तापेर आफ्नै भान्सामा तुसारो घोप्याउँदै सरकार घरि सिमाना पारी घरि सिमानावारी गर्दैछ कसले गर्यो आगोको आविष्कार कसले फैलायो आगोको हंकार कसले पोत्यो आगोको क्यान्भास जब रात पर्छ सुच्छ आगो जब बत्ती बल्छ देखा पर्छ दनदनी थुनिएपछि कैदमा आगो पनि यति निरीह बन्दो रहेछ डस्टबिनमा हालेर आगोको चित्र म कोर्दैछु सलाई तपाईलाई हाम्रो यो कुराखानी सुनिसकेपछि यो कार्यक्रम प्रस्तुत भइसकेपछि सुन्नेहरूले भेट्न खोज्नुभयो भने कसरी सकिन्छ म फेसबुकमा पनि छु प्रकाश गुरागाईमै छु नेपाली कि अङ्ग्रेजीबाट लेख्नु मलाई अङ्ग्रेजीबाट अङ्ग्रेजीबाट ट्विटरमा छु गुरागाई पी मेरो ह्यान्डल नाम हो अनि इमेल चाहिँ प्रकाश डट एट जिमेल डट कम भनेपछि भेट्न सकिन्छ त्यसरी भेट्न सकिन्छ अब एउटा कविता सुनौ त्यसपछि बिदा मागौ। हुन्छ म मा अन्तिम कविता धनकुटाको कुरा आइहाल्यो धेरैचोटि सरले भन्ने भयो म धनकुटामा जन्मिएको म धनकुटालाई सम्झिएर अन्तिममा कविता सुनाउँछु बाते राईको काठमाडौँ यात्रा बाते राई भन्ने एकजना मान्छे आठपरिया राई हुन् धनकुटामा मात्रै भएको राई जाति चाहिँ आठपरिया राई हो पछि अब फाटाफुट अन्त अरू जिल्ला नै बसाइसर्नु भएको छ र बाते चाहिँ जन्मिएको एक वर्षपछि पहिलो पहिलोपल्ट काठमाडौँ आउनुभयो उहाँलाई बुद्धहरूले काठमाडौँ ल्याइदि दे, ल्याइदिएको थियो उहाँको रहर इच्छा पूरा गर्नका लागि काठमाडौँमा बसेर फर्केको केही दिनमै उहाँ बितिहाल्नुभयो बाते राईको काठमाडौँ यात्रा एक सय सात वर्ष बाँचिसकेपछि सिङ्गै युगको इतिहास च्यापेर बल्ल खसियो बाते राई काठमाडु अन्तिम इच्छा पत्र बोकेर पहिलोपल्ट घर बाहिरको यात्रामा निस्किएको बातेलाई काठमाडौँसँग मार्नु थियो दुई चार बात सुख दुःखका कसले पो खोसी पठायो आप्पाको भरुवा बन्दुक कसले बज्नु दिएको थिएन विश्व चामनुगी र रा, छुंगला छुङलाराङमाको धुन यो राईका चाडहरू नि चाहिँ वर्षभरि नदेखिने को पोहाउ त्यो जो दाइँमा मात्र देखा पर्छ र बनाई पठाउँछ छाचीको चा, पेट छाची भनेको छोराछोरी उहिले बैंसले नछपेको होइन उसलाई तर काठमाडौँको खातिरदारीमा आदेश खेप्दा खेप्दै समयले छलेको पत्तै पाएन उसले यो देशको नक्सा जस्तो पत्तै नपाई चाउरिएछ उसको उमेर के थाहा कसरी पो बितिगयो एक सय सात वर्ष साँच्ची कस्तो पोछा हाउ देखेको होइन काठमाडौँको अनुहार कस्तो पो ती साला मालिकहरू कहाँ पो बनाइ पठाउँदैछन् नयाँ नेपाल त्यताबाट आउने ती चिलगाड़ी हात जोडी वाबा पनि भन्न नपाउँदै वाबा भनेको सेवा भने नमस्कार भनेको कापो पो बनाउँदैछन् नयाँ नेपाल त्यताबाट आउने ती चिलगाड़ी हात जोड़ी वा वा पनि भन्न नपाउँदै किन, किन हतारोमै फर्की पठाउँछन् सुदी पठाउँदा पनि बोल्दैन काठमाण्डु खोरबाट बल्ल खोर उम्किएको सुँगुरे ज्यान नुहाउन बिर्सिएको गोहोरो छाला र तीन गन्ध लिएरै यात्रामा निस्किएको बाते पहिचान चिन्नै मानेन काठमाण्डुले नबोलेरै हल्ला मच्चाइरहेका मान्छे र गगनचुम्बी लिफ्टहरूमा बेपत्ता दौड़िरहेको शहरसँग कुरै हुन पाएन उसको कुइनु ठोकिएर हिँड्दा समेत बागमती र पसिनाको गन्ध चुट्ट्याउन नसकी नाक थुनिरह्यो काठमाण्डुले हो यतिखेरै हो उसलाई धनकुटाको विछट्टै सम्झना आएको सक्ने भए काठमाडौँलाई धनकुटा बनाइदिएर भत्काइदिनु मन थियो सीमा कोर्न थड्याइएका पर्खाल तर बाते चुप्चा फर्कियो काठमाडौँबाट कति मिठो अन्त्यमा तपाईँले दिमागभरि ह्याङ बस्ने गरी एउटा कविता राखिदिनु भयो धेरै धेरै धन्यवाद त्यसो त अगाडिको कविताहरू पनि मैले राम्रा थिएँ भन्नैपर्छ पछाडिकोले झन् धेरै मन छ हार्दिक धन्यवाद प्रकाशजी हाम्रो कार्यक्रममा आउनुभएकोमा का मलाई पनि आएर कविता सुनाउने मौका दिनुभएकोमा धेरै धेरै आभार प्रकट गर्छ हवस् त कार्यक्रम एकल कविता वाचनबाट धनकुटामा जन्मनु अहिले भक्तपुर बालकोट बस्ती आउनुभएका नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार प्रकाश गोरागाई कवि प्रकाश गोरागाई सँगै प्राविधिक साथी संघर्ष सा र म अच्युत घिमिरी विदा हुन्छौं एकल कविता वाचन अर्को साता अर्को कवि लिएर आउनेछौ तपाईसको लागि एकल कविता वाचन